रेडियो इन्टरनेट टनोजार संविधान सभाको दोस्रो निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको नेपाली कंग्रेसको केन्द्रीय समितिको बैठक जारी नेकपा नेकपा एमाले सचिवालयको बैठक पनि आज बस्दै समानुपातिक तर्फका मनोनित सभासदको नाम बुझाउने म्याच थप्न नसकिने एमाले नेता ओलीको भनाई अव्यवस्थित हात हतियारको कारोबारको कारण अमेरिकामा गोली प्रहारका घटनामा वृद्धि रूसको परमाणु हतियारको विषयलाई युरोपेली देशहरूमा चिन्ता र भारत र दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट म्याच आजबाट शुरू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 संविधानसभाको दोस्रो निर्वाचनपछि सबैभन्दा ठूलो दल बनेको नेपाली कंग्रेसको केन्द्रीय समिति बैठक अहिले बसिरहेको छ निर्वाचनपछि पहिलो पदक शुरू भएको औपचारिक बैठकमा राजनैतिक नेतृत्वको लागि कंग्रेसले अब ठूलो दलको हैसियतमा खेल्नुपर्ने भूमिकाका बारेमा छलफल भइरहेको नेताहरू बताएका छन् पार्टी केन्द्रीय कार्य सानेपामा सहरी बैठकमा अन्य दलहरूलाई मिलाएर लैसाने उपायहरूको बारेमा छलफल शुरू भएको केन्द्रीय सदस्य बालकृष्ण खाँडले जानकारी दिनुभयो तर्फ का सभासद छनौट कर संसदीय बोर्ड कानेता कंग्रेस को संसदीय बोर्ड में सभासद छनौट को मददंड सभासदी का बारे में छफल भून निर्णय होने सकते बोर्ड ने, ने सभासद को अनौपचारिक सा सूची बनाएपचारिकता दिन भाग अगाड़ी केन्द्र सदस्यसंग पराममर्शन आज को बैठक बोला कंग्रेस नेताधान सभा में सपातिक तर्फवा सिफारिश भैया सिफारिश नगर पार्टी भि सर को दब पर भौगोलिकता वर्गीयता पार्टी में योगदान दिया आधार में सभासद चयन कर सदस्य जोड़ द नेकपा ने ने एमाले सचिवालयको बैठक आज बस्दैछ दिउँसो पार्टी केन्द्रीय कार्यालय मध्यनगर बल्खुमा बस्ने बैठकमा यसअघि केन्द्रीय समिति बैठकले समानुपातिक सभासदहरूको अन्तिम नामावली छनौट गर्न तय गरेको मापदण्ड र अन्य राजनैतिक विषयमा छलफल गर्ने एमाले जनाएको छ केन्द्रीय समितिको बैठकमा पार्टीले संगठन सुदृढीकरण तथा विस्तारका लागि एक विशेष अभियान सञ्चालन गर्न स्थायी कमिटीले माताहतका कमिटिलाई प्रेरित गर्ने संविधान सभा निर्वाचनको समीक्षा प्रतिवेदन निर्वाचन क्षेत्र जिल्ला र अंश सम्मेलन कमिटीले आफआफ्नो क्षेत्रमा तयार गरी केन्द्रलाई पठाउनुपर्ने निर्णय गरेको थियो आजको बैठकले समसामयिक राजनैतिक तथा संविधान निर्माण तथा सहमतिको सरकार गठनका लागि पार्टी स्थायी कमिटिले गठन गरेको वार्ता तथा छलफलका विषयमा पनि समीक्षा गर्ने एमाले जनाएको छ नेकपा एमालेका नेता केपी शर्मा ओलीले अब फेरि समानुपातिक तर्फबाट मनोनित सभासदहरूको नाम बुझाउने म्याथप्न नसकिने बताउनु भएको छ आज बिहान रिपोर्ट्स क्लब नेतृत्वको टोलीसँग कुरा गर्दै उहाँले म्याथ थप्न बाकी प्रक्रिया लम्ब्याउनु बाहेक अरू केही नहुने बताउनुभयो ओलीले चुनावमा धाँधली भएको आरोप लगाउँदै आएको एकीकृत माओवादीले भने जस्तो स्वतन्त्र छानबिन आयोग गठन नहुने संसदीय आयोग गठन हुने बताउनु भयो परिस्थिति परिवर्तन भइसकेकोले अब उच्च स्तरीय राजनैतिक समितिले कुनै निर्णय गर्न नपाउने भन्दै ओलीले एक दुई दिनको लागि कसैलाई सन्तोष दिन का आयोग कायम रहेको बताउनुभयो पहिले राष्ट्रपति छान्दाको सन्दर्भ र अहिलेको सन्दर्भमा फेरिसकेकोले अब नयाँ राष्ट्रपति हुनुपर्ने तर्क गर्दै ओलीले भन्नुभयो हिजोको संविधान सभाले हिजो राष्ट्रपति छान्यो आजको संविधान सभाले अहिले राष्ट्रपति छान्छ ओलीले कंग्रेस र एमाले सहमतिका साथ अघि बढ़न नागरिकले म्याण्डेट दिएकोले त्यसै अनुसार सहमति गरी एक वर्षभित्र संविधान निर्माणको प्रक्रिया अघि बढ़ाउनु जोड़ दिँदै वहाँले छिट्टै सहमतिमा सरकार र संविधान सभा गठन हुने विश्वास व्यक्त गर्नुभयो नेपाल प्रेस युनियनले पत्रकार महासंघलाई सही बाटोमा हिँडाउन आन्दोलन गर्नु परेको जनाएको छ वितरणमा महासंघकी नेतृत्वले अनियमित गरेको भन्दै विधान अनुसार चलाउन आन्दोलनको आवश्यकता भएको भनाइ छ रेडियो अर्पणबाट प्रसारित अर्पण बहसमा कुराकानी गर्दै प्रेस युनियनका केन्द्रीय अध्यक्ष किरण पोखरेलले आस्थाको आधारमा कृत्य गरी वितरण गरेको गैरो सदस्यता वितरण गरेको भन्दै पत्रकारहरूकै छाता संगठन विरुद्ध आन्दोलन गर्नु परेको बताउनु भयो आफ्नो स्वार्थको लागि आन्दोलन नगरेको प्रश्न पार्दै उहाँले महासंघ विधान अनुसार चल्नु पर पर्नेमा जोड़ दिनुभयो आफूहरूको आन्दोलनले कुनै दरार उत्पन्न नगराउने दावी गर्दै अध्यक्ष पोखरेलले आन्दोलन सांकेतिक रूपमा रहने बताउनु भयो केही दिन महासंघप्रति असन्तुष्ट बनेको प्रेस युनियनले आन्दोलनको कार्यक्रम अन्तर्गत शुक्रबार देशभरका महासंघका जिल्ला शाखाहरूमा कालो झण्डा गाडी आधा घण्टा धरना दिने र त्यति गर्दा पनि निर्णय नसोच्याइए पुनः अर्को चरणको साङ्केतिक आन्दोलन गर्ने उहाँले जानकारी दिनुभयो सदस्यता वितरण सम्बन्धी विवाद चर्किँदै एपछि पुरेस युनियन आबद्ध महासंघका सचिव जगत नेपालमा चारजना केन्द्रीय सदस्यले महासंघको बैठक बहिष्कार गरेका थिए युनियनले अवैधानिक तरिकाले गरेको सदस्यता वितरण तत्काल फिर्ता लिन र गैर पत्रकारको प्रवेशलाई रोक लगाउन महासंघ नेतृत्वलाई आग्रह गरेको छ मदरात मूर्तिकला गोन्द्राङ भरतपुर बाह्र चितौनमा दुई हजार उनासत्तरीमा बनाउन लगाएका अठारवटा शहीदका मूर्तिहरू अलपत्र परेका छन् शहीद प्रतिष्ठान शाखा रसुवाले डेढ वर्ष अगाडि मूर्ति बनाउन दिएर अहिलेसम्म लिन नआएकाले मूर्ति बनाउन खर्च भएको बाह्र प्राप्त नभएकाले आफ्नो लगानी खेर गएको मूर्तिकार सूर्यबहादुर केसले दुःखेसो व्यक्त गर्नुभयो दुई जेठमा बनाउन लगाइएको शहीदहरूको अठारवटा मूर्तिका दुई पेस्की दिनुपर्नेमा जम्मा पेस्की एक लाख उनाचालिस हजार दिएको र त्यसपछि सम्पर्क हुन नसकेको मूर्तिकार केसीले बताउनु भएको छ आफ्नो दुःख र लगानी उठाउनको लागि पत्रकार सम्मेलन गरेको बताउँदै मूर्तिकार केसीले सबैलाई सहयोग गर्न आग्रह गर्नुभएको छ कार्यक्रममा बोल्दै केसीले आफूलाई शहीदहरूका मूर्ति बनाउन दिनेहरू सम्पर्कमा नआउनुले कतै शहीदहरूको अपमान भएको जानकारी दिनुभयो शहीदहरू घर फिर्ती कार्यक्रमतर्फ सम्बन्धित पक्षको ध्यान आकृष्ट गर्न चाहेको बताउनु भएको छ आफूले पटक पटक सम्पर्क गर्न खोजे पनि फोन स्विच मूर्ति केसली विश्वमा बढ्दै गएको प्रवासनसँगै नेपालबाट विदेश जानेहरूको संख्या करिब साढे तीस हाराहारीमा पुगेको छ डिसेम्बर अठारमा विश्वभर मनाइने अन्तर्राष्ट्रिय प्रवासी दिवसका अवसरमा सार्वजनिक गरेको एक आधिकारिक तथ्याङ्कमा श्रम स्वीकृति लिएर विश्वका विभिन्न देशमा वैदेशिक रोजगारीका लागि जाने नेपालीको संख्या 30 लाख एक्काइस हजार तीन सय दुई पुगेको छ यो तथ्याङ्कमा अध्ययन पर्यटन पारिवारिक सम्बन्ध व्यापार तथा सरकारी अभिलेख बाहिर रहेका नेपाली समावेश छैनन्थ्याङ्क अनुसार हाल विश्वमा एक्काइस करोड़ चालिस लाख मानिस आप्रवासनमा रहेका छन् यसको पच्चिस प्रतिशत हिस्सा एसिया प्रशान्त क्षेत्रले उगटेको छ नेपालीहरू आप्रवासनमा जान थालेको करिब दुई सय वर्ष पुगेको छ हिजो साँझ काठमाडौँ आइपुगेको छिमेकी राष्ट्र सेनको उच्च स्तरीय राजनैतिक टोलीले आज राजनैतिक भेटघाट गर्ने भएको छ सेनिया कम्युनिष्ट पार्टीका विदेश मामिला सम्बन्धी उपमन्त्री आई पिङ र चौध सदस्यीय टोलीको नेतृत्व गर्दै काठमाण्डु आउनु भएको हो दक्षिण एसिया तथा पेसिफिक मामिला हेर्ने जिम्मेवारी तोकेका पिङ नेतृत्वको टोलीले नेपालको राजनीतिबारे दलका शीर्ष नेताहरूसँग आज विशेष छलफल गर्ने बताइएको छ सेनिया टोलीले कंग्रेस सभापति सुशील कोइरला एमाले अध्यक्ष झलनाथ खनाल एकीकृत माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रसन्न लगायतका नेताहरूसँग भेट गर्ने कार्यक्रम रहेको छ पिङ नेपाल मामिलाका विज्ञका रूपमा चिनिनुहुन्छ उहाँलाई नेपाली कंग्रेस र विदेश विभागले निमन्त्रणा गरेको हो केही दिन अघि मात्रै चीनबाट आएका दुई उच्च स्तरीय टोलीले नेपालको भ्रमण तथा राजनैतिक भेटघाट गरेका थिए हिजो कायम भाव में चार सौ रूपया घटे तोला सुन आज बावन्न हजार आठ सौ रूपया में सुन चांदी व्यवसाय महासंघ ने जुना हिजो अंतरराष्ट्रीय बजार सुन प्रत्यांश नौ डलर ने घटे बजार में स्थिर रहो महासंघ ने जुना अंतरराष्ट्रीय बजार आज सुन प्रत्यांश बाह सय डलर से चांदी को भाव भी स्थिर छिजो जस्ते चांदी आज अपनी तोला में आठ सौ पचपन्न रूपया कालो अर्पणझुनावाजको अर्पण जुनावाजमा जुनावाज हाम्रो प्रश्न छ सदस्यताका विषयलाई लिएर नेपाल प्रेस पत्रकार महासंघ विरूद्ध आन्दोलनको घोषणा गरेको प्रति तपाईँको धारणा के छ यी आफ्नो मान्छे नपरेकाले विनिष्पक्षताको खोजी रसी पत्रकारबीच द्वन्द पैदा गर्ने काम अर्पण जन आवाज में तक मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप टाइप गरी एक स्पेस दी पीओएलएल पोल टाइप गरी करी आपूर्क उत्तर ए बी वी टाइप करी चौवालीस वा पैंतालीस पचपन्न में पठान अर्पण जन आवाज को हरेक साझ पांच बजे अर्पण बुलेटिन प्रस्तुत करने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 अन्तर्राष्ट्रिय समाचार अव्यवस्थित हात हतियारको कारोबारको कारण अमेरिकामा गोली प्रहारका घटना वृद्धि भइरहेको छ सबै नागरिकले सहज रूपमै हतियार राख्न व्यवस्थाको कारण अमेरिकामा पछिल्ला दिनमा गोली प्रहारका घटना वृद्धि भएका हुन् कहिले विद्यालय कहिले क्याम्पस कहिले विमानस्थल लगायतका ठाउँमा गोली प्रहारका घटना दिनह बढेको त्यहाँका संचार माध्यमहरूले जनाएका छन् हिजो मात्रै अमेरिकाको लस एञ्जलस अस्पतालमा गोली प्रहारको घटना भएको छ सो घटनामा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर अवस्थामा उपचार भइरहेको छ यो घटनाप्रति त्यहाँको स्थानीय सरकारले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ गोली प्रहारमा संलग्नलाई भने प्रहरी पक्राउ गरेको छ अमेरिकामा नागरिकले हतियार राख्न पाउने व्यवस्थाका विषयमा पटक पटक बहस हुने गरे पनि ठोस समाधान भने निस्किएको छैन रुसको परमाणु हतियारको विषय लिएर युरोपेली देशहरूमा चिन्ता बढेको छ रुसको कालिङ्ग्राट क्षेत्रसँग सिमाना जोडेको युरोपेली मुलुक लिथुआनिया र पोल्याण्डले एक वक्तव्य जारी गरेर रुसको परमाणु हतियारबारे चिन्ता व्यक्त गरेका हुन् ती देशहरूका अनुसार रुसले सीमा क्षेत्रमा परमाणु हतियारले अत्याधुनिक मिसाइल परिचालन गरेको छ रुसले पनि आफ्नो सीमा क्षेत्रमा मिसाइल परिचालन गर्ने अधिकार आफूसँग भएको बताएको छ अमेरिकी समयत्व रहेको युरोपको मिसाइल रक्षा प्रणाली विरुद्ध रुसले सघि नै कालिङाट क्षेत्रमा छोटो धुरीको मिसाइल परिचालन गर्ने अहिले <mí> रुसले परिचालन गरेको परमाणु हतियार सहितको मिसाइल अमेरिकालाई दिएको धम्कीको रूपमा व्याख्या गरिएको छ खेल समाचार भारत र दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट म्याच के बेर अघिबाट शुरू भएको छ केवी र गाडी जोहनेस वर्गमा जारी छ दक्षिण अफ्रिका ग्रेम स्मिथ तथा भारत महेन्द्र सिंह धोनीको कप्तानीमा मैदानमा उत्रिएका छन् तीन एका दिवसीय क्रिकेटको श्रृंखला गुमाएको पाहुना टोली भारत टेस्ट क्रिकेटमा त्यसको बदला लिने शुरूमा छ भने टेस्ट क्रिकेटमा पहिलो स्थानमा रहेको दक्षिण अफ्रिका भने जितलाई निरन्तरता दिने प्रयासमा रहेको छ दक्षिण अफ्रिका बसाएका क्रममा भारतले अर्को टेस्ट म्याच पनि खेल्नेछ यसैबीच पाकिस्तान र श्रीलंका बीचको पहिलो एका क्रिकेट आज हुनेछ खेल साँझ पाँच बजेपछि सार्जा स्टेडियममा हुनेछ यो दुई टीम बीच पाँचवटा क्रिकेट यसअघि भएको दुई टी ट्वेन्टी क्रिकेटको श्रृंखला भने बराबरीमा नेपाली कंग्रेस र केन्द्रीय कार्य समितिको बैठक जारी समानुपातिक सभासदको सूची र सरकार बनाउने विषयमा छलफल चल्दै समानुपातिक तर्फबाट मनोनित सभासदहरूको नाम बुझाउने म्या थप्न नसकिने एमाले नेता ओलीको भनाई नेकपा अव्यवस्थित हात हतियारको कारोबारको कारण अमेरिकामा गोली प्रहारका घटनामा वृद्धि उसको परमाणु हतियारको विषयलाई लिएर युरोपेली देशहरूमा चिन्ता र भारत दक्षिण अफ्रिका बीचको पहिलो टेस्ट म्याच आजबाट शुरू हौसो दुई बजीको सम्झना विमस्कार